जान्छ के हो हाम्रै गाउँ सहरमा भएका चिनजानका कुरालाई घुमाउरो पारामा सोधिने प्रश्न अनि रमाइलो कुराकानीको सङ्गम कार्यक्रम लौ खानु गाउँ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 स्वागत अभिवादन व्यक्त गर्दछु आज पनि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट प्राविधिक साथी राजको साथमा म तपाईँको गाउँ खाने कथाको साथी राजन दल गुरुङ दिउँसो तीन बजेको नेपाली समाचार पछि लगभग चार बजेसम्म रहन्छौक्र कार्यक्रम लौखानुस गाउँमा हामी तपाईँलाई एउटा गाउँखाने कथा सोध्नेछौँ र सही उत्तर मिलाउने तपाईँहरूमध्येबाट एकजनालाई एमुन मोबाइल हाउस वीरेन्द्रनगरले पुरस्कारको पनि व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितौनमा तपाईँले हरेक मोडलका नोकिया सामसुङ कलर लाभा र अन्य चाइनिज मोबाइल खरिद गर्न र भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ र साथमा वारेन्टी हातेघडी इलेक्ट्रोनिक्सका सामान र एनसेल एनटिसी सिडिएमए चार्ज कार्ड होलसिल तथा खुद्रा मूल्य में पा सकूल रोबाइल संबंधी कुछ जानकारी चाहिए संपर्क कर सकूँ येमुन मोबाइल हाउस में संपर्क नंबर रहे शून्य छप्पन्न पांच बयासी आठ स एक रोबाइल नंबर रखे अंठानब्बे चार पचास एकवन्न दुई सौ अट्ठाइस ये दुईवटा नंबर में कन्टैक्ट करो मोबाइल में कि समस्या है तो संबंधी जानकारी लिख सकूम मोबाइल हाउसवा कार्यक्रम लौखानो गाँव को योग भाग में तभी सक हुन्छ हामीले तपाईँ माझ राखेको गाउँखाने कथाको उत्तर मिलाउन चाहनुहुन्छ र हामीसँग प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको दुईवटा टेलिफोन लाइनमा टेलिफोन लाइन रहेको छ जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस यी दुईवटा लाइन हामीले तपाईँको लागि भनेर खुल्ला गरिसकेका छौँ आउन सक्नुहुन्छ आइसकेपछि तपाईँ र म रमाइलो कार्यक्रम रमाइलो कुराकानी गर्नेछौँ यो गाउँ खानेकथाको यो बसाइमा रहेर आउन सक्नुहुन्छ फेरि पनि भन्छु एकपटक सुन्न सक्छ छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस यी दुईवटा टेलिफोन लाइनमा आएर प्रत्यक्ष कुराकानी गरौँ रमाइलो गरौँ र साथमा हामी तपाईँलाई सुमधुर लोक भाकाहरूले पनि मनोरञ्जन गराउने प्रयास गर्नेछौँ अब भने कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली राख्छु माझमा त्रिशुली पारी सालैजो भाका रहेको छ राजु गुरुङ र पार्वती गुरुङको आवाजमा तपाईँ भने टेलिफोन नम्बर डायल गर्दै गर्नुहोला त्यति बेलासम्मको लागि तपाईँको लागि राख्दछु यो मिठो भाका सुली पारे तिन पानी कुन खानी हो भनेर चाहिँ दुविधामा रहेका गा थिइन् गायक गा। राजु गुरुङ र पार्वती गुरुङ तपाईँ पनि आउन सक्नुहुन्छ कार्यक्रम रमाइलो छ रमाइलो कार्यक्रम लौखानुस गाउँ लौखानुस गाउँमा आएर हामी तपाईँलाई हाम्रै सहर बजार गाउँघरमा देखिएका चिजहरूको बारेमा केही घुमाउरो पारामा प्रश्न गर्नेछौँ केही प्रचलित गाउँ खाने कथाहरू राख्नेछौँ आउन सक्नुहुन्छ दुईवटा टेलिफोन लाइन खुल्ला गरिसकेका छौँ शून्य अनि शून्य यो दुईवटा बाटो हुँदै आउनुहोस् कार्यक्रम लौ गाउँमा रमाइलो प्रश्न राख्नेछौँ गाउँ खाने कथा राख्नेछौँ उत्तर मिलाउनु भएको खण्डमा एमुन मोबाइल ले आकर्षक उपहार पुरस्कारको पनि व्यवस्था गरेको छ आउनुहोस् कोही साथी आइसकेको सा इसारा मिलिराखेको छ प्रविधि कक्षबाट राजको इस... स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार को बोल्दै हुनुहुन्छ निलम कहिले कहीँ अलिकति डिस्टर्ब आइराखेको छ आज सायद मा प्रोब्लम छ होला त्यसैले निलम के अधिकारी निलम अधिकारी आराम हुनुहुन्छ अनि खाजा खानुभयो अब राजको र मेरो चाहिँ एकछिनपछि हुन्छ यो कार्यक्रम सकिएपछि लौ खानुस् गाउँमा आउनु भएको छ गाउँ खान गा। गा। पनि सक्नुहुन्छ यदि उत्तर मिलाउनु भएको खण्डमा भ्याएसम्म गाउँ गा। गा। पनि दिन्छौँ र मिलाउनु सक्नु भएको खण्डमा एमुन मोबाइल हाउसबाट आकर्षक पुरस्कार पनि दिने प्रयास गर्छौँ धेरैजना मध्येबाट एकजनालाई चाहिँ यदि विजेता हुनुभयो भने है गाउँ खाने कथा राखौँ है निलमजी ल है त सुन्नुहोस् है तपाईको पछाडि रेडियो बजिराखेको छ भने त्यसको भोलम थोरै घटाउनुहुन्छ कि गाउँ खाने कथा राखिहालो पातलको पानी मुखबाट ताने नाकबाट जाने ल भन्नुहोस् के होला यसको सही उत्तर आ होला त पाइँदैन दुई पटकसम्म चाहिँ तपाईँले उत्तर दिन चाहिँ पाउनुहुन्छ प्रश्न मैले राखेँ है गाउँखाने कथा राखेँ आकाशको आगो पातलको पानी मुखबाट ताने नाकबाट जाने ल भन्नुहोस् के होला धुवा नै हो तर पुरा उत्तर आउनुहोस् निरु बहिनी हुनुहुन्छ चितवनै हुने उहाँलाई धेरै धेरै सम्झेको छु भन्न चाहन्छु म फुर्सद नभएर आउनु नपाएको छु है भनेर भन्छु दिदीजीलाई अनि हजुरलाई पनि अनि मेरो एकजना हुनुहुन्छ भरत साई पवनजाङ भण्डारी अनि धर्म बस्ने दिपेन्द्र खड्का दिपक आचार्य आँगाँगा। सुदन तामाङ र निलम अधिकारी भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई है त हुन्छ नि शक्तिखोर बा नीलम अधिकारी आने भेड़ा गांव खाने कथ थियो के उत्तर मिला सकून फिर कोई साथी आईस भशारा सा, मिले को राज बागत कर हजू नमस्कार हजू नमस्ते खाई डिस्टर्ब भैरा आज नेटवर्क में प्रब्लम देखे हो कि क्या हो आ, हुनुहुन्छ भनेर बन्र, भनिराख्नु भएको छ तर पनि खै उहाँसँग कुराकानी गर्न सकिरहेका छैनौँ आउन सक्नुहुन्छ तपाईँ पनि रमाइलो खेल रहेको छ कार्यक्रम लौ खानुस् गाउँमा फेरि पनि इसारा आइसकेको छ फेरि आइसक्नु भएको छ भनेर उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्ते, नमस्ते दादादेखि को बोल्दै हुनुहुन्छ अनि शान्तिजी के गर्दै हुनुहुन्छ नि है आराम खाजा पानी के दार ना, राजर थे थे आउने गर खाजा खाने कला। <laughs> उन्सा आउने आउनु भाई छज मिचार टाइम मिलाकर आऊला हम आका ये कार्यक्रम लौ खानु गांव में आई को लगी गांव खाने कथ रखता ध्यान दिए सुनो अगड़ी को साथीला सकते एक पटक आकाश को आगो पताल को पानी मुख बात आगो पताल को शांतिजी कन्फ्यूजन भाई हो गो गो लगे त्यही त अहिले मैले उत्तर भनिसकेपछि ह्या यो यस्तो सजिलो रहे भन्ने लाग्छ के हुन्छ कार्यक्रममा आउनु भएको छ अहिले भने छुट्यौँ है त उत हुन्छ अर्को हप्ता फेरि भेट्ने बाचा गराउनुहोस् त फेरि है ल हुन्छ कुराकोबाट शान्ति लानुभएको छ उहाँलाई गर्छु हस् नमस्कार नमस्का। कोराकबाट शान्ति लामा आउनुभएको थियो उहाँले पनि उत्तर मिलाउन सक्नु भएको छैन अब एकजनालाई मात्रै सोध्नेछौँ यो प्रश्न कोही साथी आइसक्नु भएको छ सा? भन्ने इसारा मिलिरहेको छ राजबाट उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार।, नमस्कार आराम हुनुहुन्छ ल भन्नुहोस् कहाँदेखि को बोल्नुभयो पर्साबाट अनि नाम पनि भन्नुहोस् न एकदिप सुदीप के भन्नुभयो सुदिपी आराम हुनुहुन्छ है अनि खाजा पानी भयो तपाईँको अनि हाल के गरेर बसिराख्नु भएको छ त एसएलसी दिएर बस्नु भएको रिजल्ट पनि अब नजिकै छ तपाईँलाई शुभकामना छ है हुन्छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राखिहालेँ मैले आकाशको आगो पातलको पानी मुखबाट ताने नाकबाट जाने के होला राज के होला त हुनेको भन्नुभयो है कहिले काहीँ तपाईँले पनि खानु भएको छ हुन्छ तपाईँले दिनुभएको उत्तरलाई हाम्रो कम्प्युटरले के भन्छ एकपटक सुनौ प्रविधि कक्षबाट कम्प्युटरले ताली पड्काइसक्नु भएको छ तपाईँले उत्तर मिलाउनु भएको छ पहिलो व्यक्ति हुनुहुन्छ तपाईँ उत्तर मिलाउने सुदीपजी हजुर अहिले भने छुटिङ छौँ है तपाईँबाट हामी सम्झिन अलि टाइम कम कम छ हुन्छ सम्झनु छोट गरीमा सम्झनु होला म सुदीप जी आधे थी पर्सा तब छुट्टा हाई हस्त नमस्कार सुदीप जी आसादी वहाँ हम गाँव खाने कथ को उत्तर मिलाई सकूक फिर कोई साथी आवागत कर गाँव में हजू नमस्ते नमस्ते दादा आराम कह को बोलूपुर शक्तिखोरदेखि <laughs> के भन्नुभयो हुन्छ कार्यक्रम सुनिराख्नु भएको छ है सुनिराखेको छ कस्तो लागि राखेको छ कार्यक्रम लौँ लागिरहेको छ अझै यसमा थपघट केही गर्नुपर्ने छ तपाईँहरूको नजरमा के दा, दा, दा, दा हुन्छ केही यसो भने हाम्रो यही नम्बरमा अफलाइनमा पछि खबर गर्नु पनि सक्नुहुन्छ अहिले भने तपाईँ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राख्छु है सुनिहाल्नुहोस् है तोरो कालो नाति सेनो सेतो के होला <laughs> अजङ्गे बाबु बजाङ्गे छोरो कालो नाति सेतो याद गर्नुहोस् हाम्रो वनजङ्गलमा पनि पाइन्छ अलिकति पहाडतिर पाइने चिज हो खानेकुरा नै हो कि हो मिलेन त त्यो त फेरि प्रयास गर्नुहुन्छ अझै एकचोटि प्रयास गर्न पाउनुहुन्छ हुन्छ त्यसो भने आजलाई सम्झनु होला कार्यक्रम योभन्दा अगाडि नै थियो सम्झने कार्यक्रम त ए हजुर दादा अनि मेरो एकदमै मिल्ने हुन्छ धन्यवाद कार्यक्रम छुट्टिन्छौँ है हवस् त नमस्कार शक्तिखोरबाट भरत साई आउनुभएको थियो उहाँले पनि उत्तर मिलाउन सक्नु अब भने कार्यक्रममा एउटा साङ्गीतिक कसैले लिन्छौँ भन्दा भन्दै एकजनाको चाहिँ फोन लिइहाल्नुपर्छ भनेर इसारा गर्दै हुनुहुन्छ प्रविधि कक्षबाट राजले तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन यो दुईवटा टेलिफोन लाइनमा आएर हामीले सोधेको गाउँ खाने कथाको उत्तर मिलाउन सक्नुभयो भने एमुन मोबाइल हाउस वृन्द्रनगर चितवनले आकर्षक पुरस्कारको व्यवस्था गरेको छ कोही साथी आउनुभएको छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार नमस्ते नमस्ते कहाँ देखि देखि को फेरि पनि भन्नुहोस् नराम हुनुहुन्छ ठिकै छ म पनि ठीक छु राज पनि एकदम सकुशल हुनुहुन्छ हाँसिराख्नु भएको छ अनि आजभोलि के गर्दै हुनुहुन्छ कार्यक्रम लौ खानुस् तपाईँको लागि पनि एउटा प्रश्न राख्छौँ है एउटा गाउँ खाने कथा राख्छौँ ध्यान दिएर सुन्नु होला योभन्दा अगाडि पनि सोधिसकेको छु ल ला, तपाईँको लागि पनि राखिहाले अजङ्गे बाबु बजाङ्गे छोरो कालो भन्नुभयो अङ्गेरी अङ्गेरी मिलेन फेरि एकचोटि प्रयास गर्नुहुन्छ ल गर्नुहोस् न त अजङ्गे बाबु बजाङ्गे छोरो कालो नाति सेतो पनाती के होला सन्देशजी हजुर हराउनु भयो नि कता होइन सोच्दै हुनुहुन्छ ठिकै छ कार्यक्रममा समय त्यति धेरै छैन हामीसँग अर्को हप्ता फेरि भेटौँला नि त त्यति बेला धेरै सोचेर आउनु होला हस् हुन्छ आजलाई छुट्टिन्छौँ हस् त नमस्कार नमस्ते डाँडीबाट आउनुभएको थियो सन्देश गिरी उहाँले पनि प्रश्नको उत्तर अथवा गाउँखाने कथाको उत्तर मिलाउन सक्नु भएन यति बेला भने हामी कार्यक्रम लौखानुस् गाउँमा अर्को साङ्गीतिक कोसेली सुन्छौँ साङ्गीतिक को हामी विश्राममा जानेछौँ यति भने एउटा रोइला भाका पशुपति शर्माको आवाजमा राख्नेछौँ नक्कली तिम्रो बानी सुधार अबको क्रममा तपाईँको लागि पशुपति शर्माको रोइला भाका केवल तपाईँको लागि ए यसै बोल्छौ चर्को चर्को बोल्ने होइनौ स्वस्थ यसै बोल्छौ चर्को चर्को बोल्ने होइनौ स्वस्थ धेरै पछि भेटौँ दाने तिम्रो भानी ओस् यति भानी सुधार अलि नकाली छौ बोल्छौ आँखा जोधारा यति भानी सुधार अलि न धार अलि नकाले छोल्छ भन्थेँ मैले यही म गर्ने सही छ पहिला पहिला भन्थेँ मैले यही म गर्ने सही छ कति रात थिए अब बुढी भइ छ गएछ तिम्रो उमेर मै राम्री हुँ भन्दै पहिला घुमेर गएछ तिम्रो उमेर ज्यादा लेख सुनु होइन ठग पनि हुनु पर्यो मैला साडी ब्लाउज चाहिन्छ होला नि सुटाइ सेवा र ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो चेलामा सौभागी वस्त्रालाई खुलिसकेको छ भन्ने हामीलाई लै राखेको छ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 संपर्क विधांत इंटरप्राइजेस एंड होलसेल पसल रत्नगर दुई टाँडी सिनेमा हल रोड बुद्ध चौक प्रोपाइटर राजू चौधरी मोबाइल नंबर अंठानब्बे एक बयालीस चौवालीस एक सौ एक सुनो नीति नापतोल कर पत्थर का संपूर्ण कारोबार को बीसो वर्ष पुरानो वर्षा बजार पुन सूर्य किरण सुनसादी पसलको अत्याधुनिक सोरुम हाम्रै पर्सा बजार एभरेस्ट बैङ्कको ठिक तल चौबिस कोठी चोकमा सञ्चालनमा आएको सहर जानकारी गराउँदछ नै घरा चकलेट तथा कन्फेक्सनरी जुस तथा पेय पदार्थहरू बच्चाका लागि उपयोगी सामान तथा आकर्षक खेलाउनहरू सुन्दरताको लागि कस्मेटिकका सामानहरू गिफ्ट तथा किचन सामग्रीहरू स्टेसनरी तथा खेलकुदका सामग्रीहरू सुपथ मूल्यमा सर्वसुलभ तरिकाबाट पाइने एक मात्र डिपार्टमेन्ट स्टोर सम्झनु है आस्था स्टोर प्राली टमेन्टोर सम्पर्कको लागि एक्काइस शून्य सतासी वर्षाका लागि खैरहानी चार वर्षा बजार चितवन एस डेभलपमेन्ट ब्याङ्क सँगै फोन शून्य छपन्न पाँच बयासी एक सय सोह्र हामी सधैँ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 यतातिर छोरी छोड़ी नजानु है उता यतातिर छोरी छोरी नजानु है उता घर हर घरको फेसनको पाँच लुगा जोता मनकामा मनका मना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजालमा मनकामा फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजालमा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 आउँछ मन एक घन्टामा जान्छ मन के, के हो हाम्रै गाउँ सहरमा भएका चिनजानका कुरालाई घुमाउरो पारामा सोधिने प्रश्न अनि रमाइलो कुराकानीको सङ्गम कार्यक्रम <laughs> मात्र रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेगा हर्जमा प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाली समाचारपछि सुन्न नबुल्नुहोला कार्यक्रम लौ खानु गाउँ कार्यक्रम <laughs> <laughs> <laughs> अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहार्ज र यो कार्यक्रम लौ खानुहोस् गाउँ हजार फेरी भी स्वागत करदु तपूर्णला कार्यक्रम लौ खानुस गाउँमा फेरि पनि उपस्थित सकेका छौँ यो छोटो व्यावसायिक विश्रामपछि प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज र मछु तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ तपाई पनि आउन सक्नुहुन्छ कार्यक्रम लौ गाउँमा हामी तपाईँलाई एउटा गाउँखाने कथा सोध्नेछौँ र सही उत्तर मिलाउने तपाईँहरूमध्येबाट एकजनालाई एमुन मोबाइल हाउसले आकर्षक पुरस्कारको पनि व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस जहाँ तपाईँले पाउन सक्नुहुन्छ नोकिया स्यामसुङ कलर्स र अन्य चाहिने ज मोबाइलहरू एनटिसी सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा र तपाईँको मोबाइलमा केही समस्या आएको छ भने जानकारी पनि लिन सक्नुहुन्छ शून्य छपन्न पाँच बयासी आठ सय र अन्ठानब्बे चार पचास एकाउन्न था फोन गरेर फेरि पनि भन्छु आउन सक्नुहुन्छ दुईवटा टेलिफोन लाइन हामीले तपाईँहरूको लागि खुला गरिसकेका छौँ शून्य अनि शून्य यो दुईवटा लाइनमा आएर प्रत्यक्ष रमाइलो खेल खेल्न सक्नुहुन्छ रमाइलो खेल प्रविधिजी आराम अनि के गर्दै हुनुहुन्छ आजभोलि हुन्छ ईश्वरजी तपाईँको लागि पनि एउटा प्रश्न राखिहाल्यो एउटा गाउँखाने कथा राखिहाल्छौँ है अब हामीसँग टाइम त्यति धेरै पनि छैन अजङ्गे बाबु बजाङ्गे छोरो कालो नाति सेतो पनाती के होला मिलेन त फेरि मिलेनन थाक मिलेन नि था। त ईश्जी मिलेन आजको लागि भने तपाईँबाट छुट्टिनु पर्छ हुँदै है अर्को हप्ता फेरि भेटौँला हस्तो नमस्कार कपियाबाट ईश्वर गणेल आउनुभएको थियो उहाँले पनि गाउँखाने कथाको उत्तर मिलाउन सक्नु भएन पनि आउन सक्नुहुन्छ शून्य अनि शून्य इद। यी दुईवटा लाइनमा आएर हामी प्रत्यक्ष रमाइलो खेल खेल्नेछौँ गाउँ खाने कथाको खेल खेल्नेछौँ तपाईँले उत्तर दिन सक्नुभयो सही उत्तर मिलाउन सक्नुभयो भने वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसबाट आकर्षक उपहार जित्न सक्नुहुन्छ र त्यहाँ एमुन मोबाइल हाउसमा तपाईँले विभिन्न खाले हरेक मोडलका नोकिया सामसुङ कलर्स कार्बनका सेटहरू पनि पाउनुहुन्छ हाते वारेन्टी घडीहरू पनि पाउनुहुन्छ फेरि पनि भनिसक्नु भएको छ अर्को कोही साथी आउनुभएको छ उहाँलाई पनि लिइहाल्नुहोस् भनेर राजलिसार गर्दै हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ गड़े देखी गड़ेली आराम पर्यो अनि, के के गरनू? पानी कतिले त धानको बिउ पनि राखिसक्नु होला नराखेकाहरूलाई पानीले अझ सहयोग पनि गरेको छ कि भन्ने आशा पनि लिएका छ प्रतिभाजी कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ खाने कथा राखिहालौँ है भनेको हुन्छ ध्यान दिएर सुन्नुहोस् अजन्गे बाबु बजांगे छोरो कालो नाती सेतो पनाती के होला के होला? होला मैले तपाईँलाई सोधेको तपाईँले फेरि मलाई सोध्नुभयो <laughs> यो चाहिँ एउटा खानेकुरा हो भनेर मैले अगाडि पनि भनिसकेको थिएँ त्यो सानो सानो हुन्छ मकैभन्दा यो पहाडतिर पाइन्छ कि यसो जङ्गलतिर हुन्छ थाहा भएन अझङ्गे बाबु बजाङ्गे छोरो कालो नाति सेतो पना के होला आ... होइन अरूलाई पनि पालो दिनुपर्ने हुन्छ हामीसँग ठिकै छ अर्को हप्ता फेरि अलिकति ध्यान दिएर यस्तै गाउँ खाने कथाहरू आफ्नो हजुरबा अथवा बुवाहरूलाई सोधेर आउनु होला नि त प्रतिमाजी आज भने छुट्टिन्छौ है हस् त नमस्कार घडौलीबाट प्रतिमा रुवाले हुनुहुन्थ्यो राज अब एउटा गीत सुन्ने हो कि हुन्छ अबको क्रममा राख्छु तपाईँको लागि माया गयो गाउँछोडी निकै नै सुमधुर भाका रहेको छ अबको क्रममा यो चुडका भाका केवल तपाईको लागि गयो गाउँ छोडी लाभोरे हुनालाई हुन पनि हो यति बेला यो उमेरमा आफ्नो मायाले तपाईँलाई छोडेर गयो भने नरमाइलो त पक्कै जोगैलाई पनि लाग्छ मलाई पनि लाग्छ राजले मलाई पनि लाग्छ भनेर पनि इसारा गर्नुभएको छ पक्का पनि तपाईँलाई पनि लाग्छ नरमाइलो सँगै हुन पाएँ सँगैभरि जीवनभरि सँगै भएर आफ्नो जीवनयापन गर्न पाए निकै रमाइलो हुन्छ भन्ने लाग्छ मलाई पनि तपाईँलाई पनि त्यस्तै लागिराखेको होला कार्यक्रममा सुमधुर भाका राखेँ माया गयो गाउँ गाउँ छोडी भनेर कार्यक्रम लौ खानुहोस् गाउँको बसाइको अन्त्य अन्त्यतिर आइसकेका छौँ प्रविधि कक्षबाट राजले अब त ढिला भयो अति नै भयो नमस्ते गर्नुस भनेर भन्नुभएको छ एतिन्जेलसम्म रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु रेडियो अर्पण डट कमलाई लगन गरेर जहाँ इन्टरनेटको सुविधा छ त्यहाँबाट संसारको जुनसुकै कुनाबाट पनि सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने दिन तपाईँ सम्पूर्णमा धन्यवाद र अहिले कल गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद र फोन गर्दा गर्दै नलाग्ने साथीहरूलाई अर्को हप्ता फेरि प्रयास गर्नुहुँदै प्रयास गर्नुहुनको लागि अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दै कन्ट्रोल रुमका राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजका विजेताको नाम लिन्छु शक्तिखोरबाट निलम्ब अधिकारी हुनुहुन्थ्यो उहाँले मिलाउन सक्नु भएन त्यस्तै गरी कोराकबाट शान्ति लामा हुनुहुन्थ्यो उहाँले पनि गाउँखाने कथाको उत्तर मिलाउन सक्नु भएन पर्साबाट सुदीप पुुरकुटी हुनुहुन्थ्यो उहाँले पनि उत्तर मिलाउन सक्नुभएको छ त्यस्तै गरी शक्तिखोरबाट भरत साई हुनुहुन्थ्यो उहाँले मिलाउन सक्नु भएन त्यस्तै गरी टाँडीबाट सन्देश गिरी हुनुहुन्थ्यो उहाँले पनि मिलाउन सक्नु भएन कपियाबाट ईश्वर कणेल आउनुभएको थियो उहाँले पनि मिलाउन सक्नु र अन्त्यमा भाग्यमानी तर उत्तर मिलाउन नसक्नुभएका गडौलीबाट प्रतिमा रूवाली हुनुहुन्थ्यो उहाँले पनि उत्तर मिलाउन सक्नु आज हमें टेन्सन भेन राजनी टेन्सन भेन मैं टेन्सन भेन गोला प्रथ बनाई रहना आवश्यक रहे आज का विजेता हो पर्सा आदीप पुरकुटीजी वहां धीरे बधाई रज मैं तभी अंतिम राखे अजंगे बाबू बजंगे छोरो कालो नातीतो को नाती होने प्रश्न राखे थे इसको उत्तर भी आगामी सात बताने हमी कंप्यूटर सुदीप पुरकुटीजी कंग्रेचुलेसन भैन राज धेरै धेरै बधाई छ पर्साबाट आउनुभएको सुदीप पुगुटीजी तपाईँले पाउनुहुनेछ एमुन मोबाइल हाउसले राखेको आकर्षक पुरस्कार र अब भने तपाईँ माझबाट छुट्टिन्छु तपाईँकै गाउँ खाने कथाको साथी राजलाई धन्यवाद दिँदै हवस् नमस्कार तपाईँको बाक्य पल शुभ रहोस् प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्रणाली रत्नगर मेन रोड चाड़ी चौक चित्न बजे अपराह्न को चार बजे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 मानसिक तथा नशा रोग सेवा, सेवा।, सेवा।, सेवा।, सेवा जनरल सर्जरी तथा नसा तथा विशेषज्ञ डाक्टर द्वारा ढार दुखने हाथ खुटा झमझमावने ढाड़ को नशा च्याटी को, को सिलका हाँ पोलने जोड़नी दुखने सुनिने बात एसिड आदि समस्या भाई बिरामी को परीक्षण एवं उपचार भर सहर्स जानकारी कराद संपर्क रतनगर अस्पताल प्र